धारा 21, विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा सूचनामा पहुँच यस महासन्धिको धारा दुईमा परिभाषा गरिएको मोजिमका आफूले रोजेको सबै प्रकारका सञ्चारका माध्यमहरू मार्फत अन्य व्यक्तिहरू सरह अपाङ्गता भएका व्यक्तिहरूले समान आधारमा सूचना र मत माग गर्ने प्राप्त गर्ने र प्रदान गर्ने लगायतका विचार र अभिव्यक्तिको स्वतन्त्रता उपभोग गर्न पाउने कुरा सुनिश्चित गर्न पक्ष राष्ट्रहरूले देखाएका कार्यहरू समेत गरी सबै उपयुक्त उपायहरू अवलम्बन गर्नेछन् अपाङ्गता भएका व्यक्तिहरूलाई सर्वसाधारणका लागि लक्षित गरिएका सूचनालाई विभिन्न प्रकारका अपाङ्गतालाई उपयुक्त हुने गरी पहुँचयोग्य ढाँचा र प्रविधिमा समयमा र अतिरिक्त खर्च बिना उपलब्ध गराउने अपाङ्गता भएका व्यक्तिहरूले कार्यालयमा हुने अन्तर्क्रियाहरूमा आफूले रोजेको सांकेतिक भाषा ब्रेल प्रवर्धनात्मक र वैकल्पिक संचार एवं सञ्चारका अरू सबै प्रकारका पहुँचयोग्य साधन तरिका र ढाँचाको प्रयोग गर्न पाउने कुरालाई स्वीकार गरेर एवं त्यस्ता प्रयोगलाई सहज बनाउने सर्वसाधारणलाई इन्टरनेट लगायतका सेवा प्रदान गर्ने निजी क्षेत्रका संस्थाहरूलाई त्यस्तो सूचना र सेवा अपाङ्गता भएका व्यक्तिहरूले पहुँच गर्न र प्रयोग गर्न सक्ने ढाँचामा प्रदान गर्न आह्वान गर्ने इन्टरनेटको माध्यमबाट सूचना प्रदान गर्ने सूचना प्रदायकहरू लगायत आम सञ्चारलाई उनीहरूको सेवा अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयोग्य बनाउनका लागि प्रोत्साहित गर्ने साङ्केतिक भाषाको प्रयोगलाई मान्यता दिने तथा प्रवर्धन गर्ने